तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताखिर हामी सबैले हुने होइन रौमा आज हामी सडकका फुटपाथे पसल र यी पसलसँग रहेको अनौपचारिक नै भए पनि हाम्रो मुलुकको अर्थतन्त्रको सम्बन्धबारे चर्चा गर्छौं यसै विषयमा सड़क पसलको केही यथार्थ जान्ने प्रयासमा हामी काठमाडौँको नयाँ वानेश्वर चौकमा फुटपाथ पसल, पसल राख्नुहुने हेमन्त भुजेलको अनुभव सुन्छौं तर शुरूमा सड़क बारे बुद्धिमान मामा र जिज्ञासु भान्जीबीचको संवाद के भयो भान्जी किन यसरी चिच्यास गरेको होला है गर्न पाइन्छ र भन्ने नै हो भने नि भान्जी यसरी सडक पेटीमा पसल राख्नै पाइँदैन नि त्यसैले त पुलिसले यसरी लखड छ ल ल ल हेर त ल हेर ल ल लग्यो यस्ता सडक पसलहरू नि भान्जी अनौपचारिक अर्थतन्त्रमा पर्न आउँछन् तिमीलाई थाहा चा? छ अनौपचारिक अर्थतन्त्रमा पर्न आउनु <laughs> भनेको के हो नि यी व्यापारीहरूले नि आफ्नो सानो व्यापार दर्ता गरेकै हुँदैनन् अनि उनीहरूले सरकारलाई कर पनि तिर्दै तिर्दैनन् बाटोको पेटीमा यसरी व्यापार गर्दा मानिसहरूलाई हिन्डुल गर्न गाह्रो हो भनेर मानिसहरूले गुनासो पनि गरिरहेका छन् भान्जी <laughs> त्यो त हो नि मारि पसल राखेको हुन्छ अनि सडकबाटै हिँड्नु पर्छ डर। मामा, सड़क पसल मिलने भाख उठकार मेरी भाजी बाठी छिन् भाजी हमी कहाना सा व्यापार दर्ता निके गौ कसरी न स्थानीय निकायका अधिकारीहरूले पनि नि पैसा खाने स्रोत बनेको छ कि सडक व्यापार अब सडक व्यापारीसँग खुसुक्क पैसा लियो अनि पसल थाप्न दियो हो नि भान्जी आज सबै पसलहरू हटाएको तिमीले देखिहाल्यौ नि होइन त हो नि देखेँ नि मैले ल यहाँबाट हटाएका व्यापारीहरू केही दिनपछि फेरि फर्केर यही ठाउँमा व्यापार गर्न टुप्लुक्क आइपुग्छन् हेरी मात्रै बसेन भान्जी तिमी अब के गर्ने ए होइन यस्तो मुसा बिरालोको खेल त राम्रो भएन नि है भन्जी तर छ नि मामा हरि छ नि हो उसको आमाले यस्तै सडकमा व्यापार गरेर उसलाई स्कुल पठाइरहनु भएको छ क्या यस्तो बेलामा नि उसलाई सडक पसल राख्न नदिने हो भने त बिचारा कसरी एस्ता सडक पसलहरूलाई सरकारले एउटा निश्चित स्थानमा व्यापार गर्ने अनुमति छ उनीहरूले नियमित रूपमा सम्बन्धित निकायलाई केही शुल्क पनि बुझाउँछन् प्रहरीसँग तेलकासा पनि खेल्नु पर्दैन कुरा मामा तेस सब पहला मामा फाइदा कुरा मेरी पहला एत्ती राम्र काम भाई सके अहले फेरी ने सड़क पसल जिसुटप करने ल यस्तो के के मामा? मानिल मेरो बस्ने ठाउँ छैन अनि तिम्रो घरमा आँगन छ है सुन है त्यसको मतलब अब म तिम्रो घरको आँगनमा पाल टाँगेर बस्नु पाउँछु बस त ते फुटपाथ हिँड्नको लागि हो त्यसलाई हिँड्नकै निम्ति छोड्नु पर्छ कि पर्दैन त्यो त परिहाल्यो नि हो ल सुन काठमंड बसंतपुर में ललितपुर के मंगल बजार में साझा हवाखाना जाना कति रईल होनी तनाव बाक्त बना तर त्या तिमी जिने ट्राउजर सूपी कोट पचास रुपया कराई रखे कब हाँ काँसुड़े नागरिक प्रयोग आफ्नो दायित्व पनि बुझ्नुपर्छ नि ल हो बुझे, बुझे. के होइन त भान्जी भन त हो नि अनि सरकारले पनि यस्ता कुराहरूलाई दिगो समाधानको प्रयास गर्नुपर्छ बुझ्यौ कुरा गरेर सडक बारे बुद्धिमान मामा र जिज्ञासु बीचको छलफलपछि अब हामी व्यापारी हेमन्त भुजेलका केही अनुभव सुन्छौँ यहाँले सडकका फुटपाथ पसल वा सडक पसललाई लिएर कुनै न कुनै समयमा कुनै न कुनै टिप्पणी त गर्नु नै भएको होला सामान किन्न सजिलो भयो भनेर वा सडकमा राखिएका पसलले हिँडुल गर्न सवारीमा गुड्न गाह्रो भयो भनेर आफ्नो स्तरबाट जतिसुकै टिका टिप्पणी भए पनि सड़कमा पसल राख्ने व्यापारीको आफ्नै समस्या र पीडा छन् सडकको फुटपाथ पसललाई जसरी हेरे पनि संयौँको सङ्ख्यामा रहेका यी पसलहरूले मुलुकको अर्थव्यवस्थामा अनौपचारिक रूपमा केही न केही असर पारिरहेको कुरामा कुनै दुई मत हुनै सक्दैन यसैले आज काठमाडौँको नयाँ वानेश्वर चौकको सड़कमा पसल राख्नुहुने व्यापारी भुजेलका केही कुरा बुझ्छौँ मैले चाहिँ त्यो मोजा पेन्टी रुमाल गन्जीहरू यो सानो तिनो भित्रका सामानहरू हुन्छ नि भित्र लगाउने जिनिसहरू <coughs> हो त्यो सामानहरू राख्ने गर्दा गरेको छु मैले मेरो त्यो सात हजार जस्तो होला सबै गरेर सात हजारको एउटा सानो पसल छ भनौँ न फुटपाथमा हो यसो त्यो ओठ्याएर यसो एउटा केही ओठ्याएर चाहिँ राख्ने हो प्लास्टिक ओठ्याएर राख्ने हजुर मेरो त्यो बाह्र पन्ध्र सय हुन्छ कहिले अब आठ सय हुन्छ कहिले चौबिस पच्चिस सयसम्म पनि हुन्छ चार सय जस्तो चार पाँच व्यापार व्यापारमा पनि एक सय बस्छ चार भागमा एक भाग चाहिँ बस्छ भनौँ न अब यसपछि व्यापारी भुजेललाई पनि अलि चिनाउन हामी तिनजना छौँ अहिले तिनजना बुढाबुढी एउटा छोरा छोरा भयो एघार बाह्र वर्षको भयो पढ्छ सातमा पढ्दैछ यहीँ एउटा बोबर मलमा स्कुल छ यो सृजना सिल बोर्डिङ भन्ने हो त्यहीँ पढ्दैछ त्यसले म त्यसले सानो सानो एउटा पिउनको काम पाएको छ अफिसमा पिउनको काम पनि गर्छु सडकको पसलले त पुग्दै पुग्दैन दुईवटा काम गर्नुपर्छ यो जागिरले पनि पुग्दैन अब जागिरले पनि अब किनभने अब यो मगी छ यस्तो काठमाडौँमा अनि एउटा सानो सानो एउटा जब भएको मान्छेले त्यो जबले पनि पुग्दैन व्यापारको कामले पनि पुग्दैन तब दुइटा काम चाहिँ गर्नैपर्छ मेरो घर यो शनिश्चर्य गाविस चार झापा हो काठमाडौँ पहिला चाहिँ यसो एसएलसी दिइसकेर अन्तदेखि यता काठमाडौँ छिरियो अनि एसएलसी पास गरेपछि अनि सानोतिनो काम गर्ने अनि यता क्याम्पस पढ्ने पढ्ने हिसाबले काठमाडौँ छिरेको हो मैले त्यही एसएलसीसम्म पास गरेँ त्यसपछि क्याम्पस त जोइन गरेँ तर काम बि कामले गर्दाखेरि पढ्नु सकिनँ अनि अब काठमाडौँमा आउनुभएको यहाँको यहीँ भयो हजुर यहीँको यहीँ अब यतै काम गरेँ यतै बसियो यतै अब रहनु सहन यतैको यतै भिजियो भनौँ न उता चाहिँ गइएन त्यही दसैँको बेला बिदाको बेला कहिले काहीँ गइन्छ घरमा बुवा आमा दाजुभाइ सबै हुनुहुन्छ दिदीबहिनीहरू ठुलो परिवार ठुलै छ शनिसमा मायाले दाई अब खेती किसान गर्नुहुन्छ ठुलो सडकका पेटीहरूमा राखिने पसलहरूले यात्रीलाई कहिले समस्या दिन्छ कहिले सजिलो बनाउँछ व्यापारी स्वयंलाई पनि त्यस्तै हो कहिले व्यापार राम्रो हुन्छ कहिले प्रहरीले खेच्छ घाम पानीले पनि त कहिले व्यापारमा समस्या नै ल्याउँछ करीब सात हजार को लगानी रहेको यो पसलले घर खर्च पुरै धान्न नसकिए पनि कम आय हुने भुजेलको परिवारलाई अलि सजिलै भएको छ यसैले पनि सायद सडकमै संघर्ष गर्दै हुनुहुन्छ हेमन्त भुजेल तपाईँको कस्तो भने दिनभरि राख्न दिँदैन बिहान पनि दिँदैन बेलुका छ बजीसम्म दिन नगरपालिका बसेका हुन्छन् अन्त गएपछि मात्रै हामीले राख्ने हो गर्दा गर्दै मिलाउँदा मिलाउँदै सात परिहाल्छ रात पर्छ बेलुका आठ साढे आठ करिब करिब व्यापार खासै हुन्न आजभोलि चाहिँ चाँडो महिनामा त सात बजे त उनी सुनसानै भइसकेको हुन्छ चाँडो महिनामा गाह्रो छ हजुर समस्या त त्यही हो अब हामीले टाइममा राख्न पाउनु पऱ्यो होइन अब तपाईँको जस्तो पाँच बजे अफिस छुट्छ भने पाँच बजे ठ्याक्कै राख्न पायो भने हामीले अब अलिकति केही न केही दुई घन्टा तिन व्यापार गर्दाखेरि केही न केही अब त्यसपछिबाट अब शनिबार त अब राख्न दिनुहुन्छ होइन त्यो एक दिनले हुँदैन अब अरू चाहिँ तपाईँको कस्तो हुन्छ भने पाँच बजेसम्म छ बजीसम्म उहाँहरू बसिदिनु भयो भने तर कहीँ न कहीँ सडक व्यापारीहरूले आफैले पनि आफ्नो प्रगतिको बाटोलाई सजिलो तर कम प्रगतिशील बाटोसँग साट्यो कि जस्तो सोच्न पनि सकिन्छ धेरै मेहनती भुजेल दम्पति काठमाडौँ बसाई सजिलो बनाउन अहिले दुईवटा काम गर्नुहुन्छ एक दिनमा तर औपचारिक व्यवसायका रूपमा काम अगाडि बढाउन भने झन्झटिलो मान्नुहुन्छ सडक पसलबाट माथि नउक्लिने अनि यही नै ठिक छ भन्ने मान्यतामा अहिले हेमन्त भुजेल हुनुहुन्छ अब त्यो पकाउन पनि गाह्रो छ अब किनभने सडक पसलहरू अब यस्तो भाडामा लिनु त गाह्रो छ नि त अहिले गाह्रो पनि छ पाइनँ पनि कोठा पनि पाइनँ सडर पनि पाइनँ अब त्यस्तो त्यतापट्टि गइएको छैन भनौँ न अहिलेसम्म त्यो सोचाइतिर गइएको छैन त्यस्तो गरिन्छ जस्तो मलाई लाग्दैन अब यस्तो हुन्छ अब तपाईँको अब त्यो त्यो अब हामी त त्यो गर्छौँ होइन अहिलेसम्म जागिर छ जागिर छ त्यो पनि एउटा एउटा एउटा भनौँ न ओभर टाइम जस्तो छुट्टै अलिकति केही काम हामी गराए गरे जस्तो लाग्छ हामीलाई चाहिँ त्यो भनौँ न स्वटहरू लिएर चाहिँ पसलै गर्छु जस्तो चाहिँ मलाई लागेको छैन अब त्यो अहिले यता जागिर छ होइन जागिर भोलि गएर उता अब उतै खेती अब घरमा जा अलिकति जमिन पनि छ उतै घरतिरै गइन्छ कि जस्तो लागिरहेको छ होइन यस्तो हुन्छ अब उहाँहरू फुटपा त हिँड्नुहुन्छ उहाँलाई त अलिकति अब यस्तो जाम हुन्छ जाम छ होइन गाडीहरू धेरै हिँडिरह हुन्छन् अब फुटपातमा हिँड्न गाह्रो त गाह्रो छैन उहाँलाई पनि गाह्रो छ हामीले सामान राखेपछि त गाह्रो हुन्छ तर हामीले जस्तो सामान देख्दाखेरि उहाँहरूलाई पनि गर्छ हुन्छ नि अलिकति सहुलियत पछौडो भन्दा अलिक उहाँहरूले सस्तो पाउनुहुन्छ अनि कतिपय उहाँहरूलाई पनि बाटोहरूलाई पनि गाह्रो त भएको होला तर कतिपयहरूलाई चाहिँ अलिक सजिलो पनि भएको छ हामीसँग चाहिँ सामान सस्तो मस्तो पाउनु भएको छ ग्राहकहरूले होइन त्यतापट्टि पनि अलिकति विचार गर्नु गरिदिनुहुन्छ उहाँहरूले किन्नु पनि सजिलो हो अनि कति यसलाई बानी पनि लागिसकेको हुन्छ कि अन्त बाटोतिर यसो आउने घुम्ने अनि सामान किन्ने प्रायः जस्तो त्यस्तो हुन्छ धेरै जस्तो अलिकति आर्थिक अवस्था कमजोर हुनेहरूको लागि चाहिँ फुटपाथै राम्रो हो त्यो चाहिँ अलिकति के भने सामान बढायो देखि व्यापार बढ्छ भन्ने चाहिँ हुन्छ त्यो चाहिँ हुन्छ सबैलाई हुन्छ अब हाम हाम्रो व्यापार त हामी गरिरहेछौँ होइन अब सकभर अब गरिराख्ने गरिराख्ने हो भेटेसम्म पाएसम्म भोलि गएर नगरपालिकाले चाहिँ उठायो अथवा कतै प्रकारको ठाउँ ठाउँ चाहिँ उपलब्ध गरायो भने पनि त्यतापट्टि विचार गर्नुपर्ने हुन्छ अब हेर्दै जाउँ के हुन्छ यो नै भन्नु त अहिले सकिन्न अहिले के व्यापारी भुजेलका लागि अरू अवसरहरू नभएकै हुन् त के सडकमा पसल राख्नुको कुनै विकल्प नै नभएको हो र अलिकति के भन्छ त्यताबाट पनि के भयो भने अलिकति छेटफुट आम्दानी त भइरहेको फुटपाथबाट अब त्यसमा चाहिँ अलिकति रोग लगाइदियो भने राख्नै पाइएन भने अलिकति आमदानीमा चाहिँ अलिकति केही हुन्छ कम हुन्छ असर त अलिकति परि नै हाल्छ अब अलिकति खर्चमा चाहिँ अलिकति असर पर्छ त्यति साह्रो अप्ठ्यारो त अब त्यो त हुँदैन अर्को एउटा विकल्प त खोजिहालिन्छ होइन केही न केही विकल्प हुन्छ नि त्यो अब त्यो भएन भने अर्को केही गरौँला भन्ने हुन्छ नि त्यतापट्टि त्यसरी वैकल्पिक खोजिन्छ त्यस्तो केही फरक फरक त पर्दैन साथीहरूसँग मिलेर गरियो होइन पछि आफैले सुरु गरेँ अब त्यो त्यसरी गर्दा गर्दै अब त्यही त्यतापट्टि लाग्यो अब त्यो नभएको भए अरू केही हुन्थ्यो होला जस्तै अब अब पत्र पत्रिकै पनि बेचिन्छ नि तर साइकल में राखर जो कन्टैक्ट राख घर घर में पुराइदिने ये ये भन न काम करने धेरे अरुण काम सब बात में बसरे काम बाहर अरुण काम धेन अफिशर में जो टाइप साहब कतई इंस्टिट्यूट तीर गो संपर्क राखर ती गए इसको काम करने पार्ट टाइम तस्त सड़क व्यवसाय को यथार्थ में प्रहरी संघ को तेल का सा जोड़ना बाकी न प्रहरी र व्यापारी बीचको लुकामारीमा कहिले व्यापारी जित्छन् अनि सामान सहित सकुशल भाग्न उनीहरू सफल हुन्छन् अनि कहिले प्रहरी व्यापारीका सबै सामान कुम्ला आएर गाडीमा राखेर रा हिँड दिन्छन् तर यस पछाडिको उपलब्धि के त विशेष गरेर दसैँको टाइमतिर होइन अब तपाईँको त्यो नगरपालिकाहरू अनि यता ट्राफिकहरूले पनि दुख दिनुहुन्छ बाटोमा त्यतिखेर समस्या पर्छ भागदोड पनि हुन सक्छ कहिलेकाहीँ त्यस्तो हुन्छ त्यसरी मेरो सामानै चा त लगाएको छैन होइन तर साथीहरूको त्यसरी लगाएको अलिकति केही जरिमानातिर झिकेर चाहिँ ल्याउनु भएको छ उहाँले चाहिँ साथीहरूले सामान हेरेर पाँच सय हजार पन्ध्र सय यस्तै सामान फिर्ता हुन्छ सामान पनि कति हराउँछ भन्ने सुनेको चाहिँ हुन्छ होइन अब तपाईँको यो नगरपालिकाले भनौँ न कतै यस्तो दुई ठाउँ उपलब्ध गरायो हामीलाई राख्ने ठाउँ दियो भने त ठिकै छ हामी यस्तै काम गरेर बस्ने हो साँच्चै भन्ने हो भने यहाँ हामी को सही र गलत को गलतको प्रसङ्ग कोट्याइरहेकै छैनौँ मेहनती भुजेल जस्ता व्यापारीलाई अर्थतन्त्रको औपचारिक पाटोका रूपमा समेट्ने प्रयास किन गरिएन यो चासोकै विषय हो वहाँ एक्लैको पसलमा सात हजार रुपियाँको हाराहारीमा सामान छ अनि दिनको करिब पन्ध्र सय रूपैयाँको व्यापार हुन्छ नयाँ बानेश्वर चोक र वरपर यस्ता करिब सयवटा पसल होलान् हरेक पसलबाट अन्दाजी पन्ध्र को हिसाबले पनि साँझको दुई घण्टाभित्रै साढे एक लाख रूपैयाँको त व्यापार हुन्छ नयाँ बानेश्वर चोकमा मात्रै यसरी चोकचोकमा कहीँ अलिक कम अनि कहीँ अलि धेरैको सङ्ख्यामा रहेका यी सडक पसलहरूले साँझको दुई घण्टाभित्रमा काठमाडौँ मात्रैमा कति व्यापार गर्छन् होला सोच्नुहोस् त के यस्ता पसलहरूलाई प्रक्रिया मिलाएर व्यवस्थित बनाएर सरकारले उनीहरूलाई मूलधारमा ल्याउन जरुरी छैन त सधैँको कुकुर बिरालोको तेलकासाले अहिलेसम्ममा न त व्यापारीको भलो भएको छ न सरकारको त्यसैले सरकारवाला सबैलाई मान्य हुने नियम ल्याउन अब आवश्यकभन्दा पनि ढिलो भइसक्यो कि